त्रुति सम्भको आजको श्रृङ्खलामा पनि हामी कमल प्रसाद गेवालीको आत्मकथा पुस्तक कर्मको वाचन लिएर आएका छौं कर्मको चौथो श्रृंखलासम्म हामीले गएको साता वाचन गर्यौं कर्म पुस्तक भर्खरै बजारमा आएको पुस्तक हो यसका सम्पादक लक्ष्मण वियोगी हुनुहुन्छ कमल गेवालीको कर्मको पाँचौं श्रृंखला अब वाचन शुरू हुन्छ पृष्ठ बयासीबाट सिए पढ्ने हुल गुर् ट्युसन पढ्न भइदिन्थ्यो मलाई सुनिलले भन्थ्यो ट्युसन पढ म फिस तिर्दिन्छु म भने घरैमा घुँडा धसेरै पढ्न कसिएको थिएँ मेरो पढाइमा सुधार ल्याउन अशोक कुमार जैन सरको महत्वपूर्ण सहयोग भयो सिए पढ्ने संयौं विद्यार्थीका फरक फरक समूह थिए एवं समूह का विद्यार्थी अर्क में बस्ना पादन थे तर मके समूह में बस्ना छूट थी कसले कई भिम्मत करतेनन् मैं जैन सरक में सीए को तीन वर्ष प्रयोगत्मक तालीम भी पूरा करें अंत मैं सीए इंटरमीडिएट पटकमें अंक लिया करें जयन सर को सहयोगक प्रतिफल थी सीए को पहलो सेमेस्टर मा में म राम्रै नम्बर ल्याएर पास भएकोमा म दङ्ग थिएँ मान्छेले गर्न नसक्ने केही रहेनछ भन्ने लाग्यो ममा अब सिए पार लगाउन सक्ने रहेछु भन्ने आत्मविश्वास बढेको थियो म घनीघोटी बञ्चरो गरेरै बाँकी सेमेस्टर पुरा गर्नतिर लागे पढ्दा पढ्दा कुनै दिन घाम उदाय अस्ताकोसम्म थाहा हुँदैन थियो मैले सिएसँगै आइसिडब्ल्यु इन्स्टिच्युटमा कास्ट एकाउन्टेन्ट कोर्स पनि पढिरहेको थिएँ दुवै परीक्षाको इन्टरमिडिएटमा राम्रो नम्बर आयो मकै भुटेशरी अङ्ग्रेजी फड्कार्नेहरू पनि फेल भएछन् उनीहरूलाई पछाडि छु भनेर म गमक्क पनि परेँ यसले सिए पार लगाउला र भन्नेहरूले म पास हुँदा जिब्रो टोकेँ दिल्लीमा ठूलो पोखराका कालदाईका छोराले पनि सिए पढ्थे उनी मिलनसार थिए तर बाउ साह्रै सानो चित्तका थिए घर आउँदा मलाई वच्याउँदै भन्थे यसले सिए पास गरेर के खाला तैँले सक्दैनस् बाबु किन सिए पढेको होस् नेपालमै अरू नै केही पढ म उनका अघि चुप हुन्थे पछि म पास भएको देखेर उनी अचम्म परेका थिए मान्छेले अरू सफल भएको देख्न सक्दो रहेनछ ऊ नभएको आलोचना गर्दै हिँड्छ हरेक राम्रा काम वा सफलतामा मान्छे अरुको आलोचना गर्छ ऊ अरूमाथि चढेको देख्न सक्दैन उसले माथि उक्लन खोज्नुलाई मुन्ट्याएर तल झार्न खोज्छ तिनै रहेछन् उत्साहका शोषकहरू बुबाआमा र गुरुबाहेक अरूले आफूलाई जितेको हेर्न चाहँदैन भन्ने आदर्श मलाई त्यति सत्य लाग्यो इन्टरमिडिएट पास भएपछि ममा फाइनल कोर्समा पनि केही नहोला चाहिँ लाग्यो म खुसीले बढी नै फुर्किएछु रिजल्ट भए लगत्तै पढाइ सुरु भएको थिएन केही समय त्यतिकै के बस्नुपर्ने भयो मलाई घर व्यवहारका केही काम मिलाउनु थियो चण्डीगढ बस्नका लागि मसँग खर्च थिएन म पढाइ खर्च जोरजाम गर्न ट्युसन पढाउने न्युले पाल्पा आएँ पाल्पा र घरतिर अन्मरिँदा तिन महिना बितेको पत्तै भएन म तिन महिनापछि मात्र चण्डीगढ फर्केँ म सुनौलीबाट बसमा दिल्ली गइरहेको थिएँ गोरखपुर नपुग्दै पुलिसले बस रोक्यो एउटा जुङ्गामुठी पुलिस, पुलिस सोझै आएर मेरो कठालो समाथ्यो उसले मेरो कठालो समातेर आँखै फरुलाजे गरेर बसबाट लतार्दै बाहिर निकाल्यो त्यो जुङ्गामुठी पुलिसले केही नभनी मलाई लगातार थानातिर घिचारिरह्यो मैले केही बुझिनँ बुझ्ने समय पनि भएन मेरो आँखा मात्र आँसुले टिलफिल भए तेरा अटैँची कहाँ आए जल्दी निकाल भन्दै जुङ्गामुठीले डा डाँट्न थाल्यो मैले रुञ्चे स्वरमा भने म चण्डीगढ पढ्नेकै लिए जा हौँ सिए पढ र सर पास मेरो पास कोही अटैँची नै यही मेरो झोला आए उसले पत्या आएन अझ लछार पार्न थाल्यो मेरो पक्षमा बोल्ने कोही पनि थिएनन् न त मलाई चिन्ने कोही थिए पुलिसले बसमा खानतलासी गरेर एउटा स्विटकेस निकाल्यो त्यसमा चरेस रहेछ चरेसवाला मान्छे भनेर मलाई घिसारेको रहेछ सर इसको सुटकेस देखा दे, पुलिस दे ने थप के मैं धे सफाई दिन खोजे तर पत्या आएगा अवस्था अब कार में मीमित रहेन उसने मैं मोटो डंडा जोड़तोड़ का साथ पिटन थालों म लगातार पिटी रहें बस को एवे सीट में बसे महिला क्रिया देखी रहे, रहे एक उन्नी मेर अगाड़ी आए बोलिन्टैंसी वाला आदमी तो भाग गया हिसाब यटैसी इनका नही है हम दोनों बस में एक साथ हैं इन ने कोई गुना नई छोड़ दीजिए उनको जुगामुठी पुलिसले ती महिलाको छातीमाथि एकछिन घुरेर हेरेर मलाई एक हात पर धकेल्दै भन्यो बच गया साला मैले ती महिलालाई साधुवाद दिएँ मेरा लागि त उनी रक्षक नै बनिन् हामी सँगसँगै कुरा गर्दै गोरखपुरसम्म पुग्यौँ उनी त्यहीँ झरिन् कि ख्याल भएन उनी कहाँकै थिइन् मैले नाम वतन सोध्न भुलेछु मैले आज यहाँ उनको नाम उल्लेख गर्न पनि सकिनँ म भोलिपल्ट चण्डीगढ पुगेँ मैं अगिलों दिन पुलिस ने पिटेक में दुखी रहो दुखाक कारण मैं पढ़ाई ररीक्षा बिर्से थे सीए को अंतिम परीक्षा आना तीन महीना मात्र बाकी रहे सब पढ़ाई में व्यस्त थे मैंनेस करें अज हल्लक थे किताब पलटाएर पढ़ने ऐसी बल्ल मैं डर लगे अजिंगर झमठे कसरी पास करने मेरे होसभास नहीं घुम भुप्पी कसें जेन तेन मिहत करे परीक्षा दिए तर म कास्ट एकाउंटेट कोर्स रीए दुबई में फेल भें मलाई बल्ला थाहा भयो मैले अन्तिम परीक्षालाई कम हाँकेछु म पास गर्न सक्छु भन्ने ओभर कन्फिडेन्स रहेछ मान्छेहरू सानो सफलतामा बड़ी फुर्किने र असफलतामा हतोत्साही हुने गर्छन् म पनि आम मान्छेभन्दा फरक हुन सकिन छु ममा पहिलो सेमेस्टर पास गरेकोमा घमण्ड बढेछ फेल भएपछि भने तनाव भयो मलाई अब कसरी पढाइ उकास्ने भन्ने चिन्ताले टाउको रिङ्गाउन थाल्यो म यो सिए जहिले पढ्न छोडौँ कि भन्नेसम्म पुगेँ मलाई पाल्पै फर्केर ट्युसन पढाउने पेसा दोहोऱ्याउँझै लाग्यो तर यो मेरो कायरता हुन्थ्यो पढ्न नसकेर म त्यही ठाउँमा फर्किनु मर्नु जस्तै हुन्थ्यो आफैले आफैलाई सान्त्वना दिएर फर्किने सोच दिमागबाट मेट्न थालेँ लक्ष्य पुरा नगरी फर्किनु उचित थिएन म सिए पढ्ने अप्ठ्यारो बाटो छोडेर सजिलो बाटो खोज्दै थिएँ सजिलो बाटो हिँड्दा उत्तरार्धमा मान्छे भयानक अप्ठ्यारोमा फस्दो रहेछ मैले यति बेला एउटा लार्कचरा र किसानको कथा सम्झेँ जसले मेरो योजना बदल्न सघायो एउटा किसान बाकस बोकेर जङ्गलको बाटो हुँदै सहर जाँदै थियो जंगलमा लार्क चराले मिठो गीत गाइरहेको थियो गीत सुनेर किसान टक्कर रोकियो लार्कले किसानलाई सोध्यो तपाईँले बाकसमा के ल्याउनुभएको किसानले भन्यो बाकसमा किरा छन् यो सहरमा बेचेर म प्वाख किन्न चाहन्छु लार्कले भन्यो मलाई भोक लागेको छ ती किरा मलाई दिनुहोस् म तपाईँलाई मसँग भएका धेरै प्वाखमध्ये केही दिन्छु बाकस बोकेर सहर जान नपरेपछि किसान खुसी भयो उसले तुरुन्तै लार्कको कुरामा सहमति जनायो आफूसँगका सबै किरा चरालाई दियो र प्वाख लिएर फर्क्यो विक्रम क्रम लामो समयसम्म दोहोरियो बिस्तारै लार्कको शरीरमा प्वाख कम हुँदै गए ऊ नाङ्गो र कुरुप हुँदै गयो उडेर टाढा जान पनि सकेन उसले गीत गाउन छोड्यो यता किसानले पनि कीरा बटुनले काम छोडिसकेको थियो अन्त्यमा खाना नपाएर चरा मऱ्यो खानाका लागि सजिलो बाटो रोज्दा लार्क सङ्कटमा परेर ज्यानै गुमाउनु पर्यो सजिलो बाटो रोज्नु हरेक प्राणीका लागि खतरा रहेछ म खतराको सूचक नजिक पुग्न किमार्थ सहमत भइन मैले हार्नेहरू नै अन्त्यमा जित्न सफल हुन्छन् भन्ने मनस्थिति बनाए. फेल भएको बिर्सेँ र मिहिनेत गर्न कसिएँ म सिएको दोस्रो सेमेस्टरको परीक्षाको तयारीमा लागे हजार एकाउन्न सालमा भाल पाएको थिएँ गोर्खापत्रमा काठमाडौँको श्री इन्भेस्टमेन्ट फाइनेन्समा पदपूर्तिको विज्ञापन प्रकाशित भएको थियो पाल्पामा दाई इन्जिनियर हरिप्रसाद गेवालीको इस्ट कन्सल्ट नामको कार्यालय थियो मैले त्यही कार्यालयको फोन नम्बर राखेर रा, फाइनेन्स कम्पनीमा बाहिर पठाएर सिए दोस्रो सेमेस्टरको परीक्षा दिन चण्डीगढ गएँ मैले तीन महिनाको तयारीपछि परीक्षा दिएँ परीक्षा सकेपछि चण्डीगढमा बस्ने काम थिएन रिजल्ट ननिस्कन्दासम्म पढाइ थिएन र पालिने खर्च पनि यिनंजेल मरूक आश्रय में बसी रहे मा मा कीन मा को बस माल्प फर्क ट्यूशन पढ़ाने सोच आयो मेर मन कंडीगढ़ में अड़िएन मैं तीन वर्षसम को बसाइर एक और पढ़ाई पट्यार लगी सकते थे मब सद का फर्क चाहे सीए को परीक्षा दिन मिले यही सोचे मैं पाल् फर्किने तारतम्य मिलाए मैं सदैं का चंडीगढ़ छोड़ु छोड़ भैर थे सुनील ने यतई बस पढ़ना जर्च लहयोग करहींमो जागिर पाइं समझाए तर मा मान मैं प्रवास में आश्रय देवना समेत बुझे जननी जन्मभूमि स्वर्गादपीघी मैं यही वाक्य दोहराई तेहराई जपि रे जन्मभूमि भाग ठूल अरुण होदन मैं तेई ब देश थोर्गा रजगांव मझिरा थे चण्डीगढका तीन वर्ष मेरो आँखामा नाचिरहे दिदी बिनाजु भान्जाहरू र त्यो सागु र डेरा उहाँहरूको संरक्षण बिर्सिन सक्नु थियो सुनिल बुबा आमा बहिनी र तीन वर्ष बसेको घर आफ्नै जस्तो थियो जैन सरको सहयोग बाँच्ने आधार थियो ती सबैसँग छुट्टिनु पर्दा मेरो मन टर भइसकेको थियो हिँड्ने दिन बढी नै भावुक भएको थिएँ अनगिन्ती प्रश्नका झिरले भित्र कतै च्वासचासी घोचिरहेथे वसन्त ऋतु सकेपछि ग्रीष्म लाग्छ वनमा चराहरूको सुरिलो धुन गुन्जना छोड्छ फुलहरू ओहिरिएर झर्छन् चराहरू बिरसिलो वन छोडेर बसाइसर्छन् प्रकृतिसँगको सामन्जस्यमा बिसोडको घडी नमिठो हुन्छ मलाई यस्तै नमिठो भइरह्यो म फर्किरहेको थिएँ उही बाटो उही घुम्ती रेलको छोकछुक सुन्दै रातको चकमन्नता बढिरहेको थियो हावाको सुई सुई रेलको आवाज बाहेक केही सुनिँदैन थियो मैले स्वानिद्रामै रात कटाएँ उजालो होता मनौली आईपुगे थे मैं झोला का तना कसकास पारे नेपाल छिड़े आप टेक्ना साथ मैया फूर्ती जाग्यो घरतीर एक दुई दिन भूले म पाल्फ बन ताें मै पढ़ाने नशा लगी सकते थी जहां बसे मूभंदा तल्ल तकाला पढ़ा अगि सर्थे मैं पालफा में इसे बस् मन लगेन और हरिदाई को कार्यालय कोठा में फेरी ट्यूशन पढ़ा शुरू करे वहां मेरा अभिभावक होक ओत में मेरा दिन कटिगे थे कई समय पर श्री फाइनेंस दाई को कार्यय फोन आए थाइनेंस अंतर ने अंतर्वाता लाठू बोला मब सीए पढ़ाऊ कि छोड़ को दुविधा कां सी को पढ़ाई ये को हो नजाऊ पाक जागर कोड़ मैं चंडीगढ़ फर्किने मन ही थे को परीक्षा काठम्डू बसर भी दिन मिले दोसो सेमिस्टर को रिजल्ट निस्किकों मैं रिजल्ट निस्के काठम्डू परीक्षा दिने सोच बनाए का सोचे काठम्डू जानू में आपत्ति रहेर व्यवहार गौरीक थापुल में सुंपर का जान तैयार भें जागिर पाए जिन्दगीको नयाँ मोड सुरु हुनेछ एउटा नयाँ बिहानीको सुरुवात म जागिर पाउने कल्पनाले रमाइरहेको थिएँ बिहानको घामले हिमचोली डाँडापाखा र वनजंगल पानीले धोएको आकाश जस्तै थिए मनमा नयाँ उल्लास थियो म यही उल्लासमा झोला भिरेर काठमाडौँ जानु पाल्पातिर हुरिएको थिएँ मलाई मान्छेको जीवन पानी जस्तै लाग्यो पानी अस्तित्व गुमाएर बाफ भन्छ अनि कहिले जमेर बाफ पुनः पानीमै परिणत भएर फर्कन्छ वर्षन्छ यही पानी सानो खोलो हुँदै नदी भन्छ र समुद्रमा बिलिन हुन्छ त्यहाँ नदीको पुरानो अस्तित्व मेटिन्छ र विशाल समुद्रको स्वरूप बन्छ मान्छेले पनि नयाँ अस्तित्व खडा गर्न पुरानो मेट्नु पर्दो रहेछ ऊ पुरानो मेट्ने र नयाँ बनाउने क्रममा घुमिरहेको हुन्छ चक्रमा यही पुरानो र नयाँको गोलचक्रमा उसको अस्तित्व लुकेको हुँदो रहेछ म नयाँ अस्तित्व बनाउन काठमाडौँ जाँदै थिएँ यही चक्रको परिधिमा परिक्रमा गर्ने एउटा कण बनेर देखेको, तर सुनेको काठमाडौँ जाने तन्मयताले मेरो मन चङ्गा थियो म समयको दाम्रो समातेर हुेको थिएँ पाल्पाबाट काठमाडौँ जाने नाइट बसमा काठमाडौँ अबको मेरो कर्मभूमि भन्दै थियो मेरा बाँकी सपनाका पोका मैले यही बिसाउनु थियो आमा श्रीमती र सन्तानका चाहना अनि आकाङ्क्षाको बिसौनी पनि यहीँ थियो म डाँडामा कुहिरो बोकेर उडिरहेको बतास चाहिँ उडिरहेको थिएँ काठमाडौँको कल्पनामा म काठमाडौँमा कस्तो हुँला बिग्रेँ बहकिएँ समयको भेलमा बाँकटी हानेर अन्तै हुतिएँ भने मनभरि अनुत्तरित प्रश्नहरू गुजुल्टो परेका थिए मैले पाखा पखेराबाट तम्तमाउँदा बैंसहरू अवसरको भोकमा काठमाडौँ हान्डिएको सुन्ने गर्थे गाउँ टोलमा काठमाडौँ बस्नेको कुरा विस्कुन्झै फिँजिन्थे फलाना वा ढिस्कनाले सहरमा राम्रै प्रगति गरेछ घर ठडाएछ म चर्चा गर्न लागेको हुन्छु या हुन्न यही प्रश्न मनमा सलबलाइरहेको थियो जे म तरूणो बैंश पोको पारेर बसमा काठमाडौँतिर हुँकिँदै थिएँ फागुनको महिना नाइट बस काठमाडौँतिर हुँकिरहेको थियो ठिप्पिँदो रातमा त्यो समथर मैदानको बाटो हुँदै कुदिरहेको थियो मेरो सम्झना र कल्पनामा काठमाडौँ थियो त्यो बेलाको राजाको गाउँ छिर्ने तीव्र आकाङ्क्षाले मेरा आँखा जोडिएका थिएनन् म स्वानिद्रामा बेला बेला झकाउँथेँ तर बसको हनले बिउजाइहाल्थ्यो काठमाडौँमा मेरा लागि कस्तो वातावरण बन्छ दिमागमा भविष्यको खेसरा समेत कोरिएको थिएन मैले अगाडि ठिङ्ग उभिएका भीमकाए पहाड मात्र देखिरहेको थिएँ त्यहाँ जागिर खानु र देशअनुसारको भेषमा आफूलाई उभ्याउनु सजिलो थिएन बस चार बन्ज्याङभित्र छिर्दा छ्याङ उज्यालो भयो बसको झ्यालबाट विशाल हरिया फाँट देखिए यो विशाल फाँटलाई हरिया डाँडाले घेरेका थिए तिनै डाँडाको काखबाट थाल जस्तै फिजिएको उपत्यकातिर बस सुइकियो भानेश्वरमा मेरा मामा ससुरा बस्नुहुन्थ्यो म कलङ्की झरेर त्यति सोझेँ मैले भोलिपल्ट श्री फाइनेन्समा अन्तर्वार्ता दिनु थियो कुन विषयमा कस्तो प्रश्न सोधिन्छ भन्ने थाहा थिएन मैले अन्तर्वार्ता दिने तयारी समेत गरेको थिइनँ न कुनै किताब पढेको थिएँ म भोलिपल्ट श्री फाइनेन्सको दिल्ली बजार कार्यालय पुगेँ एलपी भानु शर्मा हरिकृष्ण पन्त र प्रबन्ध निर्देशक शशिराज पाण्डे अन्तर्वार्ता लिन बस्नुभएको थियो मेरा बारेमा अधिकांश अनौपचारिक प्रश्न मात्र सोधियो उहाँहरूले मलाई काम दिन नभई मेरो ल्याकत जाँच्न खोजे जस्तो लाग्यो मैले व्यक्तिगत प्रश्नको सेरोफेरोमै रहेर अन्तर्वार्ता दिएँ श्री फाइनेन्स मुम्बईको इनआरआई फाइनेन्ससँगको संयुक्त लगानीमा खोलिएको रहेछ पाण्डे सरले मलाई भन्नुभयो कमलजी अन्तर्वार्ताको रिजल्ट मुम्बईबाट आउँछ साँझसम्म बस्नुहोस् है मलाई मुम्बईमा सोध्ने कुरामा पत्यार लागेन यिनीहरू जागिर नदिने भयो कि भन्ने डर लाग्यो म जागिर पाउने आशले तिन घन्टासम्म कुरेर बसेँ तीन घण्टापछि मलाई अफिसरमा नियुक्ति गरिएको जानकारी दियो मेरो तलब वर्षको एक लाख रुपियाँ तोकियो एकैपटक एक लाख रुपियाँ सुन्दा मेरो हर्चको सीमा नै रहेन हिसाब गर्दा त्यो त तेह्र महिनाको तलब रहेछ महिनाको सात हजार सात रहेछ जोस् काठमाडौँमा बस्ने आधार पक्का भएकोले म फुरुङ्ग पाएँ म काठमाडौँका लागि नयाँ अनुहार थिएँ भूगोलमा टोडी खेल साँगुरी थियो सडक गल्लीहरू मान्छेको भिडै भिडले कुचिँदै थिए खाली ठाउँमा दमादम घर ठडाइँदै थिए धुवाको मुस्रो ओकेल्ने टेम्पू ट्याक्सी र बसको घुहाँ आवाजले काठमाडौँ अत्यास लाग्दो हुँदै थियो सडक सहर र बस्तीहरू सौन्दर्य दबाइएका मत्तालु वैंशमा रूपान्तर हुँदै थिए यसैभित्र आधुनिक प्रविधिको विकास थियो प्राविधिक सौन्दर्यले मान्छेलाई लट्ठाइरहेथ्यो काठमाडौँ मान्छे नै मान्छेको छिचोलि नसक्नु भिडभित्र मानवता राएको जर्जर सहर भन्दै थियो मेरा फुर्सदिला दिनहरू व्यस्त भिडभित्र हराउन थाले असन इन्द्रचोक र नयाँ सड़कमा पसिनाको अमिलो गन्ध बोकेर हतार हतार दगोर्नेमा म पनि मिसिएँ भीडमा अरूलाई धकेल्दै बाटो काट्नु मेरो दैनिकी भन्न थाल्यो तर निरस बन्दो काठमाडौँलाई अपहेलना गर्नु मैले व्यर्थ ठाने यहाँ कर्म गर्नेलाई त फराकिलो ठाउँ छँदै थियो मान्छेले आफ्नो जीवनलाई मूल्यवान बनाउन प्रशस्त अवसर थिए आपू चमकाठमंडाक्सिल घोटी रखे थे मेरा जागर का दिन घंटाघर को टंगटंग में उदाऊँ थे अस्ताऊं थे कमल पोखरी पुतली सड़क घंटाघर असन नया सड़क मेरा कार्यक्षेत्र थे सुंदी न सुने का इनाम मेरा अचम्भ का थे सुंग सोद्द खोज्ते दीदी ठाव्न और तोकोक काम फत्ते मेरे जिम्मेवारी होंगे काठमंड लाखों को भविष्य को बिसौनी थी यहां जाने कोई थे थपिने संख्या मैं बढ़् थी यही ठेलमठिल भीड में मनो को हरेक दिन मरी रहिए मलाई मान्छेहरू भविष्यको सुन्दर कल्पनामा काँधमा मृत्यु बोकेर हिँडिरहे जे लाग्थ्यो यो भिडबाट उछिटिएपछि मान्छे एक्लै गएको हुन्छ दिनभरमा एकजनाले उसलाई सोध्दैन तिमी कहाँबाट आयो तिम्रो आकांक्षा के छ तिमीलाई भोग तिर्खाले सताएको छ कि आज तिमीले खायो कि खाएनौ घरमा तिमी आमा र जीवनसङ्गिनेलाई कस्तो छ कुनै परिचितलाई भेटेऊ एक मिनट उभिन हतार मान्छ भोग टार्न टार्ने स्वार्थको भूतले ऊ लखेटिएको हुन्छ यो सहरमा अर्काको मर्का बुझ्ने र सेवा गर्ने बिरलै भेटिन्थे सेवा गर्न तम्सिनेहरू पनि धोति नै टोपी भएका उदाहरण प्रशस्त थिए मलाई यो जीवन र स्वार्थप्रतिको लुचा छुँडी देख्दा विरक्त लाग्थ्यो जीवनलाई अर्थपूर्ण बनाउन काठमाडौँको विकल्प पनि त थिएन मेचेको शिरदेखि कालीको तीरसम्मका मान्छे काठमाडौँमै पोको परेका थिए काठमाडौँमा मान्छेले आफ्नो जीवन रेखा आफै मेट्दै बनाउँदै थिए कोही सोझो बाटो हिँडेर पेट पालिरहेका थिए कतिले सम्भव भएसम्मका बाटा एवं विकल्पहरू प्रयोग गर्ने भएका थिए गणितका सरल र वक्ररेखा बन्दै र मेटिँदै गए झै मान्छेको हरेक दैनिकी यसरी नै मरिरहेथ्यो नयाँ अस्तित्व खोज्ने महत्वाकांक्षाले यो अविच्छिन्न अभी र अविरल रूपमा नदीको प्रवाह चाहिँ बगिरहेथ्यो काठमाडौँ चिनेकाहरू हिरा बनेका थिए नचिन्नेहरू डुङडुम्ती गनाउने फोहोरमा मिल्केका थिए काठमाडौँमा जे खोजे त्यही पानी केवल रोज्न र खोज्न जान्नुपर्ने रहेछ मान्छे जन्मेदेखि निरन्तर खोजमा हिँडेको हुन्छ के खोज्दैछु भन्ने ऊ आफैलाई थाहा हुँदैन ऊ जब जीवनको गहिराईमा पुग्छ तब उसको खोज केवल आनन्द हुन्छ जन्म जन्मान्तर ऊ यही सुखमा हुन्छ आनन्द उसको मनमै हुन्छ तर उसले आफूभित्रको आनन्दको सुगन्ध थाहा पाउँदैन ऊ पदार्थमा आनन्द खोज्न मरिहत्ते गर्छ धन पद बाबुआमा लोग्ने स्वास्नी छोराछोरी मन्दिर गुम्बा मस्जिद या चर्च सबै पदार्थ हुन् कस्तुरीले आफ्नै बिनाको सुगन्ध थाहा नपाए चै मान्छेले पनि आफैभित्रको सुगन्ध थाहा पाइरहेको हुँदैन एक अर्थमा आनन्द खोज्दै दगोर्ने आनन्द भूमिरहेछ काठमाडौँ कतिले सुरा त कतिले पद र पैसामा आनन्द भेट्दा रहेछन् म पनि काठमाडौँमा जागिरको भर्याङ समातेर आनन्दको कालो छर्दोथे ममा लक्ष्यमा पुग्ने आनन्दको मोह बढेको थियो आनन्दप्रति मोह भए पनि म काठमाडौँको दलदरमा भाषिनबाट भने जोगिए म सत्कर्मको गोरेटो बेगर जान सकिनँ खराब आचरण र व्यविचार कहिल्यै अँगाल्न परेन म जुन गुण र नैतिकताको धरातलबाट माथि उठेको थिएँ मा मैले त्यही नैतिकतालाई काममा बदल्न चाहेँ तर सम्भव हुन सकेन मान्छेको लागि नैतिकता बचाएर काम गर्नु अझ ठूलो चुनौती रहेछ एकपल्ट कार्यालयमा जितेन्द्र जोन्से साहुको सोरूमबाट फर्निचर ल्याउने कुरा चल्यो त्यहाँका फर्निचर आकर्षक देखिन्थ्यो तर कम्सल थिए मैले यी फर्निचर धेरै टिक्दैनन् अर्को सोरुममा हेरौँ भने मेरो कुराप्रति कसैको चासो देखेन मैले वर्षौँदेखिको जडताला उखेल्न खोजेको थिएँ अरूले यसैलाई निरन्तरता दिन चाहे हरिकृष्ण सरले भन्नुभयो कमलजी तपाईँ बाहिरबाट आएकोलाई फरक पर्दैन हामी त यही टोरमा बस्नुपर्छ सबैको चित्त बुझाउनुपर्छ मलाई बाहिरबाट आएको भनेर वचाइयो म संस्थाको हित चाहन्थेँ उहाँहरू समाजमा राम्रो बन्न चाहनुहुन्थ्यो अन्ततः फर्निचर त्यहीँबाट ल्याइयो ती लामो समय टिकेनन् त्यसले कार्यालयको आवश्यकता पनि पुरा गरेन समाजमा सुकिलो देखिनको खाँचो भन्ने पुरा भयो स्वर्याहरूले गाउँले अनुहारलाई कतिसम्म निकम्मा र पाखे ठान्दा रहेछन् यसको कटु सत्य आफैले भोग्न पाएँ काम गरेको दोस्रो वर्ष फाइनेन्सको वार्षिक साधारण सभाको दिन थियो शशिशरले लीलामणी न्यौपानेलाई भन्नुभएको रहेछ लीलामणिजी जसलाई जे खान मन छ त्यही व्यवस्था गर्नु लीलामणी र म एकै तहका सहकर्मी थियौँ उनले मलाई सोधे कमल सर के खाने मलाई बर्गर खाने इच्छा भएर त्यही आग्रह गरे कार्यक्रम सकिएपछि पाण्डे सरले बर्गर महँगो भएको भन्दै लीलामढीको झाको झार्नुभएछ उहाँको बुझाइमा म बर्गर खाना लायक व्यक्ति रहेनछु त्यो दिन साह्रै चित्त दुख्यो म राति अबेरसम्म निदाउन सकिनँ म गाउँमा आठो ढिँडो खाएर हुर्केको मान्छे सहरको बर्गर खाएको म पछुतो लाग्यो पाहाडमा जन्मिएको गाउँ गोरु अनुहार सरको आँखामा अभिशाप हुँदो रहेछ म यसैको शिकार भएँ मान्छेमा अवगुणै अवगुण पनि हुँदैनन् जसले गाली गर्छ कहिलेकाहीँ पेच पर्ने गरी भन्छ उसैमा सद्भाव र स्नेहसमेत हुँदो रहेछ मलाई शशि सरले अप्रत्यक्ष रूपमा तितो शब्द प्रयोग गर्नुभएको थियो तर उहाँको म जतिको भरोसाको अर्को व्यक्ति थिएन हरेक काम मेरो स्वीकृतिपछि मात्र अगाडि बढ्थ्यो मैले उहाँले अराएको काम गर्न कहिले झिझो मानिँ शशि सरको सद्भावकै कारण मैले व्यवसाय सिकेर नै भयङ्कर बनेको हुँ कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन कमल प्रसाद गेवालीको पुस्तक कर्मको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला उज्यालो 90 कार्यक्रम श्रुति समवेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको एफएम एस्टिट्युन्स र बिरता एफएम दरान को विजयपुर एफएम भोजपुर को रेडियो चमोलुंग एफएम सिंदुली को रेडियो सहारा खोटांग को हलेसी एफएम रेडियो बर्दिवास, सरलाही को रेडियो एकता और ढुकडुकी एफएम रौतहटको नुनथार एफएम रामेसापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितौनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत र रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोर बागलुङको रेडियो सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्योठान दांग को रेडियो मध्यपश्चिम बुटवाल को तिनाओ एफएम ko और बुटवल एफएम गुर्मी को रेडियो रेशसुगा कपल बस्तु को रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्याण को रेडियो राप्ती जाजरकोट को रेडियो हम्रो पाइला दैलेख को ध्रुवता रफएम कैलाली टेकापुर रोलरिया को फूलबारी एफएम कैलाली एफएम दांग रेडियो प्रकृति एफएम सुर्खेत रेडियो भेरी और बुलबुली एफएम जुमला रेडियो कर्णाली हुमला रेडियो कैलाश कालीकोट को रेडियो नया कर्णालीली अ एक प्रसारण आज कमल प्रसाद गेवालीको पुस्तक कर्मको वाचन सुनिरहेका छौ अब यसैको बाँकी अंश वाचन सुनौ म परिवारको ओत्र नातेदारको आशाको बलियो आधार बनाइएको थिएँ शिवरात्रिमा पशुपतिमा सद्बिउ छर्न आउनेदेखि काठमाडौँ हेर्ने इच्छा पुऱ्याइदिनु मेरो दायित्व थियो यी सम्पूर्ण उपक्रमलाई फाइनेन्सको जागिरले मात्र धान्न सकेन मलाई बिस्तारै जीविका चलाउने धौधौ हुन थाल्यो जब मान्छेको भोक मेटिँदैन ऊ विकल्पको खोजीमा लाग्छ चोरी डकैती ज्यान अपहरण र फिरौती असुल्नु भोकै परिणाम हुन् म पनि विकल्पको खोजीमा थिएँ त्यो बेला पर्यटन क्षेत्रमा व्यावसायिक चहल सुरु भएको थियो मलाई पर्यटन क्षेत्र उत्पादनमूलक लाग्यो यही मेसोमा मैले ठमेलमा वर्ल्ड वाइड ट्राभल एन्ड टुर्स प्राली खोलेर पर्यटन व्यवसायतिर तानिएँ फाइनेन्सको कामको बोझका कारण मैले पर्यटन व्यवसायमा समय दिन सकिनँ यो व्यवसाय मेरा लागि फलिफाप भएन मैले फेरि अर्को जागिर खोज्न थालेँ बाबा ग्यास कम्पनीमा लेखा हेरिदिने मान्छे चाहिएको रहेछ चा। मैले श्री फाइनेन्समा पार्ट टाइम काम गर्नुपर्ने बाध्यता बुझाएँ सशु र भानु सरले काम गर्ने अनुमति दिनुभयो मैले मासिक तीन हजार रुपियाँ तलबमा बाबा, ग्यास पार्ट बाबा ग्यास में पार्ट टाइम काम शुरू करें मेरो दैनिकी अज व्यस्त होते गये महलपटक काठम्डू आसीना पुस्ती दौड़ मैं देखकर जिला पड़ते थथे आज आपू तई सूची में दरिंद थे मैं बाबा गैस को कलंक कार्यालय में खटाइक थी पच्ची चितवन पर्सा स्थित हिसाब किताब समेत हेदि पर्यटन म शुक्रबार साझ फाइनेंस को काम सके पर्सा जन्थे रईतबार काम्डू फर्कंथे जागिर को धपेड़ी मैं भोक र समेत वास्ता हो मैं कलंक जान आैक्स खर्च पाँथे तर कंजूर साई करे टेम्पू चढ़े मैं टेम्पू और टैक्स भिन्नता ल थोरै भए पनि रुपियाँ जोगाउन सके परिवारको गर्जु टर थियो म जसरी हुन्छ आना सुखी जोगाड गर्नतिरै तानिन्थेँ गाउँको व्यक्ति जति नै चलाक र सुकिलो भए पनि सहरका आँखामा तल्लो स्तरमा गरिँदो रहेछ उसलाई हरेक दृष्टिबाट होच्याइँदो रहेछ आफूलाई सभ्य सुसंस्कृत र जान्ने बनाउँथे म यी सबै कायाकल्प पचाउँदै आफ्नो आधार शिविर बनाउँदै थिएँ सागो र सहरी मेरो चुनौती थियो म यो सहरमा केही गरेर देखाउँछु मलाई सहरमा सम्पत्तिको पछाडि प्रतिष्ठाको फुरको जोड्नु थियो प्रतिष्ठा वा नाम बिनाको सम्पत्तिको कुनै अर्थ थिएन ना। मान्छेहरू नामै कमाउनका लागि पनि अनेक विधि उपक्रम गरिरहेका हुन्छन् नामकै लोभले आदिकवि भानुभक्त आचार्यले घाँसेको कायदालाई यसरी कवितामा उतारेका होलान् घाँसी दरिद्री घरक तर बुद्धि कस्तो म भानुभक्त धनी भाइ कना आज यस्तो ज्ञानका अब्बल भानुभक्तले घाँसीबाट धेरै सिके होलान् घाँसीको प्रेरणा नपाएको भए भानुभक्त आदिकवि हुन्थेनन् होला मलाई पनि शरीको एपाईको एक थियो पहाडबाट झरेर अलपत्र परेकाला भविष्यमा रोजगारी खोजिदिन सके लाख हुन्थ्यो यसैमा मेरो ध्यान एकोरिँदै एक थियो सपना झोलामा कोचेर रहरमा सहर झरेका संयौँ अनुहार काठमाडौँमा अलपत्र थिए बा पसिनाको निमेकले गुजारा चलाउनेको त झन् कन्तविजोग थियो म यसको पनि साक्षी थिएँ मेरा एक सहकर्मीले दुई सालमा एक गाउँले युवकको मार्मिक घटना यसरी सुनाएका थिए पश्चिम पहाडी जिल्ला अछामबाट रावल थरको युवक क्याम्पस पढ्न काठमाडौँ जारेको थियो जागिर खाँदै पढ्ने उसको गजबको सपना रुपियाँ बचाउन सके बा आमालाई पठाउने पनि ठोरो पढ्न पठाउन बा आमाले असारमा हलगोरु बेचेछन् हलगोरु बेचेको पैसा मुठ्याएर ऊ काठमाडौँ उक्लेको रहेछ उसले काठमाडौँमा गाउँकै दाईको डेरा बसेर हलगोरु बेचेको पैसा सक्यो पैसा छँदासम्म उसलाई पिर भएन जब खल्तिरेतियो उसको मन आगो चाहिँ बल्न थाल्यो बा दिएको पैसाले महेन्द्र रत्न क्याम्पसमा आइएर भर्ना गर्यो बाँकी पैसा खाँदा बस्दा सकेछ आफू ठन्डाराम भएपछि युवकले दाईलाई गुहर्यो दाई मलाई पनि एउटा काम खोजिदेन दाइले सामान्य बोर्डिङ पढाउनको लागि धेरै पापड बेलेको थियो जुत्ताका तलुवा कति फटायो कति उसलाई के थाहा कसलाई भन्नु कहाँ भन्नु जिल्लाका चिनेका मान्छे थिएनन् एक दिन आफूले पढाउने पुष्प सदन स्कुलको प्रिन्सिपलसँग भाइका बारेमा कुरा गर्यो भाइलाई लिएर ऊ एक प्रिन्सिपलको घरमा पुग्यो भाइलाई प्रिन्सिपलसँग चिनाइदियो गाउँको सोझो केटालाई देखेर प्रिन्सिपल नाक खम्च्याउँदै अर्को कोठामा छिर्यो जोडिएको अर्को कोठाबाट चर्को चोरमा उसको श्रीमती कराए यस्तो पाखेलाई पनि बाबुहरू पढाउन राख्ने हुँदैन भन्दैछु त्यो प्रिन्सिपल आएर भन्यो भाइ अहिलेलाई भइहाल्यो आवश्यक परेपछि खबर गरौँला कि दाजुभाइ खिस्रीको परेर फर्के यो समस्या दुर्गम पहाड़का हरेकको बगाई थियो यो घटना सुनेपछि मेरा धेरै रात छटपट्टिमा बिते मैले मनमा रोजगारमूलक संस्था खोल्ने मधुरो योजनाको खाका कोरे कम्तीमा सयजनालाई काम दिन सके मेरो आत्माले शान्ति पाउँथ्यो कुनै अर्को पाखेले अभावमा रन्थनिएर राजधानीलाई गाली नगरोस् म यही कल्पनामा डुबिरहेको थिएँ महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसै भनेका रहेनछन् कि हो ठूलो जगतमा पसिना विवेक उद्देश्य के लिनु उडी छुनु जनरहेको उद्देश्य ठुलै लिनुपर्ने रहेछ सगरमाथा चढ्ने लक्ष्य राख्यो भने आधार शिविर पुगिन्छ आधार शिविरकै लक्ष्य राख्यो भने त्यहाँ पुग्न असम्भव नै हुन्छ नसके पनि मैले फराकिलो सोचेँ मलाई सोच्न पैसा पर्दैन थियो न त अब पाखेमा गरिन्थे काठमाडौँलाई तथानाम गाली गरेर यहीँ बस्नेहरू लाखौँन् अनन्तसम्म रहिरहन्छन् यहाँ बस्ने अधिकार सबैलाई थियो र छ यो निर्जीव काठमाडौँमा कुनै खोट थिएन न त आज छ यसको के दोष दोष त सहर बेर्ता पाएको ठान्नेहरूको संकीर्ण मनोवृत्तिको थियो राजधानीलाई चारतिरबाट लुचिरहेका विद्वान मूर्खहरूले सीमा र औकातको छेकबार लगाएका थिए र छन् मैले यहाँ गदामाथि चढेर दाउराको भारी बोक्ने मूर्खहरू धेरै भेटेको थिएँ मूर्खहरूको आधार भत्काएर म मान्छे हुनुको अर्थ खोजिरहेको सन्तुष्टि मानव जीवनको मिठो सुख हो श्रममा सन्तुष्ट हुन सके जीवन सुखी हुनसक्छ म सन्तुष्टिकै खोजमा भाउतारिएको मान्छे हो दिनभरि काममा भाउतारिएर साँझ चौखेराभित्र छिर्दा मलाई अपार सन्तुष्टि मिल्थ्यो किनकि म राम्रो कमाउँदै थिएँ कमाएकै टेकोमा गुल्मीको बास काठमाडौँ सार्ने योजना बन्दै थिएँ आमा र गौरीको ऋणको केही हिस्सा ब्याज तिर्ने सुर थियो मैले घर जाने तारतमै मिलाएर बाबा ग्यासमा जम्बा भएको दस हजार रुपियाँ मागे म पैसा लिएर टेम्पोमा बानेश्वर डेरामा जाँदै थिएँ टेम्पोमा ज्यादै भिड थियो मैले टेम्पोबाट ओरेर पैसा राखेको गोजी छामेँ गोजी त खाली भएछ म होसप्रसादले पैसा चोराएछु बेहोस भएर त्यहीँ ढलुलाज नै भयो अनुहार पसिनै पसिना भयो महिनासम्म जम्मा भएको रुपियाँ ज्वाम भयो मेरो अघितिर गुहार मागने मान्छे थिएन कोसँग हात फैलाउने दुविधा र पीडाले म मा छटपटिए मान्छेले अप्ठ्यारोमा भगवान् सम्झिन्छ कि नजिकको आफन्त काठमाडौँमा भानुसहरूलाई मैले मा आफन्त मानेको थिएँ म मा हस्याङ फस्याङ गर्दै उहाँसम्म पुगेर हात जोडेर गुनासो पोखेँ तर उहाँले मेरो कुरा एक कानले सुनेर अर्कोले उडाइदिनु मलाई बल्ल थाहा भयो दुनियाँ बल्दो आगो मात्र ताप्दो रहेछ निरीह भएर सहरमा बाँच्न मर्नुभन्दा गाह्रो हुँदो रहेछ अब मेरो गुहार सुनिदिने अर्को कोही थिएन म फर्केर त्यही बाबा ग्यासमा पुगेर पैसा चोरिएको बेरविस्तार सुनाए कार्यालयले मेरो दुःख बुझेर पाँच महिनाको अग्रिम तलब दियो ग्यासका हेदम पाठक र पाठक धार्मिक एवं दयालु हुनुहुन्थ्यो उहाँहरूले नै पैसाको चाँझो मिलाइदिनु भएको थियो उहाँहरूबाट मैले जीवन दर्शन र जिउने कला सिके, यही ज्ञानले जीवनका हरेक कुम्तीमा आइपरेको अप्ठ्यारासँग सामना गर्न सिकायो अघिपछि आर्थिक अभाव हुँदा पनि उहाँहरूले मलाई सहयोग गर्नुहुन्थ्यो म पैसा पाएपछि हुरिएर गाउँ पुगेँ पैसा चोरिएको पीडाभन्दा ममा काठमाडौँमा जागिर खाएको गर्व थियो घर पुगेपछि गोजीको पैसा देखाएर आमासँग भने आमा मैले राम्रो जागिर खाएको छु पाल्न सक्छु काठमाडौँ जाउँ आमा बोल्नु भएन पुलुकै हेर्नुभयो मात्र मेरो बोलीमा दम थिएन र विश्वास गर्ने आधार पनि मैले महिनाको पन्ध्र हजार रुपियाँ तलब छ भनेर आमालाई ढाँटेँ जति गरे पनि आमा टसमस हुनु भएन भाँजी ज्वाइँ खिमानन्द आचार्यलाई भनेर झुट बोल्न लगाएँ उहाँले मेरोबारे हुनेसम्मको झुट बोल्नुभयो ज्वाइले कर गरेपछि टार्न सक्नु भएन र आफ्नो आमा काठमाडौँ आउनु मान्नुभयो घरका केही सामान र लैनी भैँसी बेचियो घर र जग्गा जमिन गाउँकै मान्छेलाई जिम्मा लाइयो त्यति बेला थोर्काबाट हु। बस चल्थ्यो थ्र्काबाट बस चढेर काठमाडौँ हिँड्यौँ बसमा यात्रुहरूको अधिक चाप थियो म छतमै बसेँ काठमाडौँ उत्रेपछि थाहा भयो मैले फेरि पनि पैसा चोराएछु एकपटक चोरिएपछि एक हेक्का राख्नु पर्थ्यो जा सोचेँ म बाटै हुँ अरूले एकचोटि चोरिएपछि हेक्का राख्छन् दुईचोरी चोरिएर चाहिँ दुई गुणा हेक्का राख्नेमा गनिए मलाई अब काठमाडौँको बासै कसरी धकेल्ने भन्ने चिन्ताले पेट उडाल्न थाल्यो फुर्ती लाएर आमालाई ढाट्नु ढाँटेको थिएँ झुटो धेरै समय टिक्दो रहेनछ मेरो बाघपटु त पनि टिकेन पैसा चोरिएको थाहा पाएर आमा बेसरी रुनुभयो मलाई साह्रै नरमाइलो लाग्यो मलाई आमासँग झुट बोलेकोमा ग्लानी भयो खर्च चलाउन आमाले थैबाट भैँसी बेसेको पैसा दिनुभयो यसैले खर्च चला तैँले पछि कमाइहाल्छस् नि थैलीको पैसा आमाको व्यक्तिगत थियो म यो खर्च गर्ने मनस्थितिमा थिएन समस्या टार्न आमाको आग्रह मान्नुको विकल्प पनि थिएन मैले बानश्वरमा साँगु र दुईवटा कोठा लिएको थिएँ आमालाई दिन काट्न सजिलो होला भनेर मैले गुर्मी अर्घाखाँचीतिरका मान्छेको घरमा सर्ने सोच बनाएँ डेरा खोज्दै जाँदा संयोग त्यस्तै पर्यो बुद्धनगरमा अर्घाखाँचीकै मान्छेको घरमा कोठा पाइयो आफ्नै क्षेत्रतिरका घरबेटी भएकोले सद्भाव पाइएला भन्ने ठानेको थिएँ तर सोचै यस्तो भएन मान्छेको बोली नै व्यवहारको कसी रहेछ बसेको केही महिनादेखि नै हामीले घरबेटीको दुच्छर व्यवहार झेल्नु पर्यो मान्छेको सम्पूर्ण व्यवहारको लगाम मुख नै रहेछ कि थुतुनुले बिगार्छ कि मुतुनोले यसै भनिएको होइन रहेछ त्यही थुतुनु नियन्त्रणमा राख्न सके दोपा चौपायामा भिन्नता रहँदैन फोहोर भयो भनेर घरबेटीले पाइखानासमेत बन्द गरिदिए आमा बिरामी हुनुहुन्थ्यो रातमा तिन चार पटक पाइखाना जानुपर्थ्यो बन्द हुँदा धेरै पटक ओछ्यानमै पिसाब छोड्ने अवस्था आयो मान्छेले यतिसम्मको अत्याचार गर्दा गर्दा रहेछन् घरबेटीको छुद्रो व्यवहार सकेसम्म सहरै बस्यौँ सहनुले सीमा नागेपछि म पुनः अघिल्लो पटकको बानेश्वरकै डेरामा फर्के भानेश्वरमै दुई हजार चौन्न सालमा वैशाखमा छोरी सोनु जन्मिन् सुत्ने डाँडी बनाउँदा र सेक्ने कोइला बाल्दा यहाँ पनि घरबेटीले नराम्रो व्यवहार गर्न थाले घरबेटीको अचाखले सहनै नसक्ने भएपछि आमाले काठमाडौँ बस्दिनँ भन्न थाल्नुभयो काठमाडौँमा घरबेटीको मिचा प्रवृत्ति र बिरालोले झैँ डेरा सरिरहनुले भैरान बनायो घर उनीहरूले त काठमाडौँ सबै मेरैभन्दा रहेछन् जिम्मुवालको रबाफमा बस्नुभएको आमालाई यो पचेन घरबेटीसँग पनि मिलेर बस्न सक्ने अवस्था बस भएन आमामा गाउँको बसाइएर जिम्मुवाली रबा आफको धङधङी दंग घटेको थिएन आमाले अर्काको घरमा बस्दिन घर जान्छु भन्न थाल्नुभयो गाउँमा स्वतन्त्र र खुला जीवन थियो सहरमा निचोरिएर बस्नुपर्ने बाध्यता यो आमाका लागि जेल खाना सरह भयो शरीर खोज्याएर बस्नुपर्ने ठाउँमा उहाँको मन अडिनै सकेन म पितृको आम्दानीको भर्याङ चढेर काठमाडौँ उक्लेको थिएँ यसैको आडमा आफू सहरमा चिनिँदै थिएँ तैपनि म पितृको आधार बन्न सकेको रहेनछु आमाको एउटा इच्छा पनि पुर्याउन नसक्दा मेरो मन खल्लो भयो म आफैलाई साह्रै निरीह र ल्याकत नभएको ठाने मलाई आफ्नै घर भए आमा जानुहुन्न भन्ने लाग्यो म कसरी हुन्छ अब घर उभ्याउनेतिर लागेँ तर जग्गा किनेर बनाउने समय मसँग थिएन बनाउनुभन्दा किन्न छिटो हुने भयो घर किन्छु भनेपछि शशि सरले व्यक्तिगत रूपमै सहयोग गर्नुभयो उहाँले दिएको थोरै रकम मेरा लागि अमूल्य थियो मैले केही रकम फाइनेन्सबाट पनि ऋण लिएँ यसरी दुई हजार सालमा सतुङ्गरमा घर जोड्न सकेँ घर किनेपछि आमा गाउँ नफर्किने हुनुभयो हामी शतुङ्गरमा चार वर्ष बस्यौँ त्यहाँको सामाजिक परिवेशपछि आमालाई मन परेन मैले त्यो घर बेचेँ र बानेश्वरमा किनेँ बानश्वर वातावरण र बसाएका दृष्टिले ठिकै थियो आमाका उत्तरार्धका दिन यही घरमा बिते आमा दमको रोगी हुनुहुन्थ्यो उहाँलाई ओखतले मात्र बचाएको थियो कहिलेकाहीँ दमले सिकिस्तै पार्थ्यो आमा बिस्तारै कमजोर हुँदै जानुभयो मैले घरमै डाक्टर नर्स ल्याएर आमाको उपचार गराउन थालेँ उमेर ओह्रालो झर्दै गएपछि उपचारले पनि मान्छेलाई छोदो रहेनछ जति उपचार गरे पनि आमाको स्वास्थ्यमा सुधार हुन सकेन ममा दुई साल जेठमा दोस्रो शोक थपियो पचासी वर्षको उमेरमा आमाको भौतिक चोला उड्यो वनमा न्याउली कराउने जेठका दिन अझै बिरहलाग्दा भए आत्मा निचोरिएर हिक्का छुट्यो मैले बुबाको सेवा गर्नु पाइनँ आमाका दिन लम्ब्याउन सकौँला भन्ने थियो त्यो पनि मेरो बुत्ताभन्दा बाहिर रहेछ मृत्युको छायाँ परेपछि मानव चोला नबिसाई सुखे हुँदैन र अर्को पोको कात्रोसँगै चोलामाथि बेरिन्छ कवि शिरोमणि लेखनाथ पौड्यालले यही भएर होला मृत्युको शाश्वत विवेचना यसरी गरेका राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन थियो आयो टप्प टिप्यो लग्यो मृत्यु पुग्यो टारेर टर्दैनथ्यो तार मान्छेको जन्म सँगसँगै मृत्यु पछि लागेको हुन्छ तर यो सत्य सामना गर्न उकैले तयार हुँदैन जब बच्चा जन्मिन्छ तब उसको आत्मा विरहमर हुन्छ सांसारिक मोहर मृत्युको भयले उरोएको हुन्छ यति उसका आफन्त भने खुसियाली मनाउँछन् जब मान्छेको मृत्यु हुन्छ तब उसको आत्मा सांसारिक सञ्जालबाट मुक्त भएकोमा खुसी हुन्छ उसका आफन्त बिलोना गर्छन् पूर्वासी हुन्छ यो सत्य आत्मसात गरेर मृत्युमा पनि हाँस्न सिक्नु महत्त्ता रहेछ मलाई यो आध्यात्मिक दर्शन मिथ्या लाग्दैन तर आमाको मृत्युमा हाँस्न सकिनँ मन फुकाएर रोएँ आमाको मृत्युमा नरोए कहिले रुने मलाई यही प्रश्नले को पर्न थाल्यो मेरो पौरक बुबालाई देखाउने धोको अधुरी रह्यो आमालाई पुरा देखाउन पाइनँ आमा शब्द सुन्न आज पनि मेरो आँखा अनायासै रसाउँछन् म आज भौतिक सम्पन्नतामा सफल भएँ होला तर आफ्नो पौरक पितृलाई देखाउन पाइनँ म यहीँ कहीँ चुकेँ कि लाग्छ बुबा भइदिएको भए पिठोमा धाप मार्दै भन्नुहुन्थ्यो होला श्याबास कान्छ तैँले मेरो शिर ठाडो बनाइदिइस् म कहिले काहीँ सपनामा यिनै वाक्य कल्पेर झस्किने गर्छु मैले फुर्ति गरेर भन्ने थिएँ बुबा म हिजोको त्यही कमल हो जो चार कक्षामा फेल हुँदा हजुरको झापड खाएको थिएँ मैले छोटो समयमा फरक अस्तित्व खडा गरेको छु छोरो यस्तै बनोस् भन्ने चाहना थियो त आमाको अभावमा म अझ खड्किरहन्छ शास्त्रले भनेको छ मान्छे मरेपछि मोक्ष प्राप्त गर्छ मैले आमाको मोक्षको कामना गरेँ एउटा सत्य कथा म भन्छु दुईटा प्रेमी थिए सुन्दर मिल्यो दौतर त्यो उमेर पनि त पाँचै थियो अन्तर छाया क्षेत्र हिमालयको बगलमा बस्ने सुखी किन्न र माया प्रीति कपोतको सरी थियो प्रारम्भमै भर्खर यी पङ्क्तिहरू राष्ट्रकवि माधव घिमिरीले गौरी शोकका बेका हुन् भर्खर टुसाउँदो प्रेमको अवसानमा कोरिएका जीवनसङ्गिनी गौरीको मृत्युपछि रचेका हरफले जोकैको का आँखा टिल्पिल बनाइदिन्छ यी पङ्क्ति चाहिँ मेरो दाम्पत्य जीवनको मुना भर्खर टुसाएको थियो हुस्सोको बाक्लो तहलाई छिडेर घामको मसिनो धर्को उछि थियो मैले बल्ल बिहेर दाम्पत्य जीवनको अर्थ बुझ्दै थिएँ बिहेपछिको प्रेमले दुई पात हालेको थियो म यही बेलामा गौरीलाई घरको सारा व्यवहार थमाएर पढ्न हिँडेको थिएँ उज्जवल र म पढ्नसँगै दिल्ली जाने योजना थियो तर उसकी श्रीमतीले पहिला जान्छु भनेर घुर्काई ऊ गएन गौरीले मेरो बाटोमा कसिङ्गर खस्नेसम्मको कुरा गरिनन् उनले मप्रतिको प्रतिको कर्तव्य पुरा गरिन् प्रेम र बासनाको विनिमय गरिनन् गौरी अठार वर्षको उमेरमा मेरो घर सङ्घाल्न आएकी थिइन् सत्तरी वर्षकी आमा र घरका डियाको स्याहार उनले गरिन् आमाको दिशा पिसाब स्याहार्ने बेला भइसकेको थियो त्यही बेलादेखि आजसम्म उनले कुनै कुराप्रति झिजो मानेर आपत्ति जनाएको मलाई सम्झना छैन मैले सिएको पढ़ाई बिचैमा छोडेर फर्केँ उनले कुनै गुनासो गरिनन् गौरी भन्थिन् प्रवासमा सुयन कमाउनुले बढी अर्थ और, राख्दैन जति स्वदेशको थोरै कमाईले मिठो मसिनोमा जीविका चलाइएको हुन्छ मेरा लागि उनको बोली जीवनको नयाँ दर्शन थियो म फेरि घर व्यवहार उनकै थाप्लोमा थपएर काठमाडौँ आइएँ गौरीको प्रेरणाले मलाई अझ तरुणो बनाएको थियो उनी मेरी जीवनसङ्गिनी मात्र नभई ना कर्तव्यनिष्ठ नारी हुन् त्यसमा आजसम्म आँच आएको छैन नारीमा सहनशीलता र दायित्वको भण्डार हुँदो रहेछ सृष्टिकर्ताको यो महिमालाई कुनै विज्ञानले आजसम्म काट्न सकेको छैन ना। यसैले नारी महान हुँदो रहेछन् नारीले सम्हार गर्न सक्दा सँगसँगै सृष्टिको रक्षा पनि सृष्टि रक्षा र संहार स्वार्थका उपकरण मानिन्छन् स्वार्थ माया दायित्व जिम्मेवारी मर्यादा र कर्तव्य नारीका गहना रहेछन् कसले स्वाथ मात्र सदा में पोग्स कसै स्वा नारी हो अर्थ पूरा करेन् जीवन बां स्वाथ को पर्याय रहे गुण और दोष को सार्थि होद मैं सदाई गौरी में गुण को गड़ा भर पाँथे एवं कविता में नारी को सच्चरित्री विवेचना करारी ना स्वर्ग नारी नर को गहना नारी नर्क उसे में हो दुच्छर्पना नारी के चाहे घर बिगा स स्वर्गतुल्य बना सोगे सत्य हो जेठी श्रीमती मैं चोट बाहे के पाइन तर गौरी स्वाथ को आवास होना दाम्पत्य सम्बन्ध सबैभन्दा आन्तरिक सहवास रहेछ त्यही सम्बन्ध चर्याउने घाउ वा शीतल मलम र सबैभन्दा ठूलो सुख दुःखको स्रोत पनि रहेछ यसमा केही अंश धनको तुजुक हुन सक्छ तर वास्तविक सम्बन्धलाई धनले खुल्याउन सक्दैन यही सम्बन्ध नै चिरकालसम्म सुमधुर रहिरहन्छ प्रेम बिहे अघि होस् वा पछि यसको अद्वितीय गरिमा हुन्छ प्रेमको अपार ऊर्जाको केही अंश नवदम्पतिमा सर्छ बिएपछिको प्रेम अझ अलौकिक हुँदो रहेछ त्यो माया स्नेह दायित्व कर्तव्य र जिम्मेवारीले भरिएको हुन्छ यति भएपछि मर्ने बाँच्ने र जुन तारा झार्ने कसम खाइरहनु नै पर्दैन दम्पतिको प्रेम बिस्तारै सन्तानतिर सर्दै जान्छ सुरुवाती प्रेमको केही कण आजीवन रहिरहे त्यो सम्बन्ध अर्थात् दाम्पत्य जीवन सदा सदा सुकिरहन्छ मलाई यो प्रेमको केही अंश आम हामी दम्पतिमा छ भन्ने लाग्छ हाम्रा दुई सन्तान संजय र सोनु भए हाम्रो सम्बन्धमा कहिल्यै विचरण आएन सन्तानतिर सारिएको भन्दा हाम्रो प्रेम अझ गहिरिँदै गयो गौरी मेरी आस्था बारे रहन् हाम्रो सम्बन्ध रहरभन्दा बाध्यताले घाँसिएको थियो एकअर्काले कर्तव्य पुरा गर्ने सम्झौता गरेका थियौँ हामीले भोग र बास्नाको विनिमय गरेका थिएनौँ यस्तो भएको भए हाम्रो सम्बन्धमा मधुरता हुँदैन थियो कि एकर्काले एकर्काप्रतिको कर्तव्य पूरा गर्यो बिएपछि गौरी मेरो आज्ञापालक मात्र भइन् मैले भनेको कुरोखुरू मानिन् उनले आफ्नो खुशी मेरै सफलताका लागि खर्चेकी थिइन् बैसमा लोग्ने सँगसँगै बस्ने चाहना हरेक श्रीमतीको हुन्छ श्रीमानले प्रेमका कुरा गर्दै वैंशालु फूल टिपेर चुल्ठोमा सिउरी दियोस् भन्ने कल्पना गरेका हुन्छन् गौरीले भने मनको चाहनालाई दबाएर मलाई स्वतन्त्र छोडेकी थिइन् म उनैको बलले सफलताको श्रेणी चढिरहेको थिएँ आज हामीलाई उमेरले पुरानो बनाइदिएको छ तर हामीले दम्पति हुनुको कर्तव्य र दायित्व बिर्सेका छैनौँ मैले घरवास काठमाडौँ सारेँ बिस्तारै व्यवसायमा व्यस्त हुँदै गएँ आमा र दुई सन्तानको रेखदेख एवं जिम्मेवारी गौरीले नै धानिन् नारी पुरुष रथका दुई पाङ्रा भन्ने हो भने काठमाडौँ सरेपछिको दायित्व मेरो हुनुपर्थ्यो उनले भने आजसम्म घर र सन्तान मैले सम्हालेँ अब तिम्रो पालो म जागिर खान्छु स्वतन्त्र हुन पाउनु उनको अधिकार थियो यसो हुँदो हो त मैले न सन्तान सम्हाल्न सक्थेँ न व्यवसाय गौरीले बिर्सेर पनि यसो भनिन्नन् श्रुति सम्वेकमा हामीले सुनेको वाचन कमल प्रसाद गेवालीको कर्म पुस्तकको हो यसै वाचन अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विधाउनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति एट युएनएन डट कम अर्को श्रृङ्खला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृंखलामा बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हुनेछ आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे विदा चाहन्छौं शुभरात्री